नमस्कार अर्पण सबका इंटरनेट्लू डब्लू डट रेडियो डट कम बासार भरक साथनी रह स्वागत मध्रुवराज खनाल सुरुमा प्रमुख का शीर्षक आज चैत्य दशैं हर्ष उल्लासका साथ मनाइँदै देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भिड माओवादी अध्यक्ष प्रचण्डले चिनिया राष्ट्रपति सीसँग भेटवार्ता गर्दै साँझ नेपाली दूतावासले आयोजना गर्ने अन्तर्क्रियामा सम्बोधन गर्ने पश्चिमा देशले ठुलो मूल्य चुखाउनु पर्ने सिरियाली राष्ट्रपति औषधको चेतावनी आफ्नो देशमा सङ्घर्ष चर्काउन मुख्य भूमिका रहेको आरोप र इन्डियन प्रिमियर लिगमा आज दिल्ली र चेन्नई भिड्दै मुम्बईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा जीवन यापन तथा जीवन अपनाउनु समाचार विस्तार में आज चैती दस देशभर हर्षोल्लास का साथ मनाई चैती दशको अवसरमा आज देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भिड लागेको छ आज भगवतीका मन्दिरहरूमा पूजा पाठ र पशु बलि दिने चलन रहेको छ वर्षको दुईपटक चैत्र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्त्व रहेको शास्त्रमा उल्लेख छ शक्ति स्वरूप भगवतीको आराधना गर्नाले जस्तोसुकै सङ्कटबाट पनि पार पाउन सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ चिन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दल प्रचण्डले आज चिनिया राष्ट्रपति तथा चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष सी जिङपिङसँग भेटवार्ता गर्नुहुने भएको छ राष्ट्रपतिसँग प्रचण्डले अपरान् चार बजे ग्रेट हलमा चालिस मिनट कुराकानी गर्नुहुने कार्यक्रम रहेको छ भेटमा नेपाल र चीनबीचको सम्बन्ध आपसी सहयोग लगायतका विषयमा छलफल हुने प्रचण्ड निकट स्रोतले जनाएको छ भेटवार्तामा प्रचण्डसँगै चिनका लागि नेपाली राजदूत महेश मास्केको पनि यसअघि प्रचण्डले सिनिया कम्युनिस्ट पार्टीले गरेको एक सेमिनारमा सहभागी बन्ने र साँझ नेपाली दूतावासले आयोजना गर्ने अन्तर्क्रियामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ पूर्व सत्तारूढ दलहरूको गठबन्धनले निर्वाचन ऐन लगायतका विषयमा अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्ने भएको छ निर्वाचन गर्नका लागि भनेको सरकारले निर्वाचन ऐन निर्माण गर्न र निर्वाचन मिति घोषणा गर्न नसकेका बेला सरकारलाई खबरदारी गर्ने उद्देश्यका साथ आज भेट्न लागेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो बालुवाटारमा साँझ छ बजी हुने भेटमा निर्वाचनको मिति घोषणा निर्वाचन ऐन तथा सरकारले ने निर्वाचन काग चा का कदम का बारे में छल होने सिंह ने बताभ भेटवार्ता में राजधानी में रहकर दस दल का प्रतिनिधि को सहभागिता रहने सरकारको नियमित काम कारवाहीका बारेमा छलफल गर्न अहिले मन्त्री परिषदको बैठक बसिरहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेन्डा चुनावका लागि सरकारले चाल्ने कदम तथा सरकारको विपक्षमा रहेका दलहरूसँग गर्ने वार्ता लगायतका विषयमा छलफल हुने मन्त्री परिषदका अध्यक्षको निजी सचिवालयले जनाएको छ देशका धेरै ठाउँमा आज बेल बुधबार बेलुकी पानी परेको छ आज पनि बेलुकी पह पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ प्रि मनसुनको यो समयमा स्थानीय प्रभावको कारण बेलुकी पक्क पानी पर्ने गरेको मौसमविदको भनाइ छ बेलुकी पक्क बदली हुने अनुमान गरिए पनि अहिले भने घाम लागेको छ बिहान पाँच बजेर सैँतिस मिनटमा झुल्किएको घाम बेलुकी छ बजेर तिस मिनटमा अस्ता हुनेछ बालबालिकामा पुनः खोप दिने उद्देश्यले सरकारले विशेष कार्यक्रम थालेको छ यो महिना देशभर खोपको महत्वबारे अन्तर्क्रिया र प्रचार प्रसारका कार्यक्रम गरिने बाल स्वास्थ्य महाशाखाले जनाएको छ हरेक वर्ष बालबालिका खोप लगाउन छुट्ने गरेकाले यो महिनालाई खोप महिनाका रूपमा विशेष कार्यक्रम थालिएको महाशाखाको खोप शाखा प्रमुख गिरिराज सुवेदीले जानकारी दिनुभयो दुई वर्ष अघिको तथ्याङ्क अनुसार देशभरका तीन प्रतिशत बालबालिका खोप लगाउनबाट वञ्चित छन् भने दस प्रतिशतले पुनः खोप लगाएका छैनन् दाङमा बसको ठक्करबाट आज बिहान एकजनाको ज्यान गएको छ नाचार्ख बयालिस पन्ध्र नम्बरको बसले रात नम्बरको मोटरसाइकललाई पूर्व राजमार्गको अर्नवामा ठक्कर दिँदा चैलाहीका लेखराज शर्माको ज्यान गएको हो दुर्घटनामा मोटरसाइकल चालक चैलाहीका पङ्कज केसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छन् उहाँलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ त्यस्तै रूपन्देको शीतलनगरमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ इलाका प्रहरी कार्यालय बुटबलका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवदह पाँच शीतलनगरमा आज बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय पचास वर्षीय ओम बहादुर खत्रीको पूर्वी लम्जुङको कोल्की गाविस पाँचमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ बुधबार राति हावाहुरी र असिना पानीसँगै परेको चट्याङ लागेर तेइस वर्षीय बुद्धि गुरुङको ज्यान गएको हो खाना खाँदै गर्दा चट्याङ लागेर घाइते भएका गुरुङलाई स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा नै गएको स्थानीय बासिन्दाले बताएका छन् यसैबीच लम् लम्जुङमा बुधबार साँझ होरी बत्तासँगै परेको असिना पानीले लाखौँ रुपियाँको बाली नाली क्षति बनाएको छ लगातार दुई घन्टा परेको असिना 61 कारण गाबी गाविसका प्राय सबै क्षेत्रका बाली नालीमा क्षति पुगेको छ असिना पानीले लगाएको मकै गहुँ आलु बन्दा काउली फर्सी खुर्सानी गोलभेडा लगायत तरकारी र फलफुलहरू सबै नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडक पनि भत्किएको छ निर्वाचनको मिति अजसमा पनि घोषणा हुन नसक्नुमा तपाई कसको कमजोरी देख्नुहुन्छ ए निर्वाचन आयोग बी सरकार रसी सी राजनैतिक दलहरू ज मत दिन सकू जिस को संक्षिप्त स्वरूप आर एप एक बी ओ पोल टाइप गरी, उत्तर ए बी वा सी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन मठा अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने कालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटवटा बिरग सडक खण्ड खुल्ला छन् त्यसै गरी नारायणगढ मुगलिन मुगलिन विशेष काठमाडौँ मुगलिन दमौली पोखराम नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् सौवन फोन शून्य छ पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेशको समाचार सिरियाका राष्ट्रपति बसर अल असदले आफ्नो देशमा सङ्घर्ष चर्काउन पश्चिमा देशको मुख्य भूमिका रहेको भन्दै त्यस बापत उनीहरूले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ अमेरिका र युरोपले सिरियाको आन्तरिक द्वन्द्वमा अल कायदालाई आरोप लगाउँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो सिरियाको अल इक्खाबिरिया टेलिभिजन सङ्घको अन्तर्वार्ताका क्रममा राष्ट्रपति असदले अफगानिस्तानमा अमेरिकाले इस्लामिक समूहलाई समर्थन गरेपछि तालिबान र अलकायदाको उदय भएको र त्यसको मूल्य अमेरिकाले नै चुकाउनु परेको भन्दै अहिले सिरियामा त्यस्तै अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो असदले आफ्नो जितको विकल्प नभएको भन्दै हार हुने अवस्था आए स्थिति भयावह हुने र सिरियाको अन्त्य हुने बताउनुभयो अहिले देश युद्धको अवस्थामा रहेको भन्दै असदले कसैका अगाडि आत्मसमर्पण पनि नगर्ने र नझुक्ने दोहोऱ्याउनु भएको छ असदले छिमेकी देश जोड्नलाई सिरियाली विद्रोहीलाई सघाएको आरोप पनि लगाउनु भयो यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव आन के मुनले रासायनिक हतियार विज्ञको टोलीलाई सिरिया प्रवेश गर्न दिन आग्रह गर्नुभएको छ सिरियाको आन्तरिक सङ्घर्षका क्रममा एलेपो गाउँमा रासायनिक हतियारको प्रयोग भएको दावी सार्वजनिक भएपछि राष्ट्रसङ्घले विज्ञको टोली त्यसतर्फ पठाउने तयारी गरेको गरे पनि सिरिया सरकारले खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दिल्ली डियर डेबिल्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदैछ बेलुका सभा आठ बजेपछि हुने खेलमा स्थानमा रहेको दिल्लीले सातौँ स्थानमा रहेको चेन्नईको सामना गर्न लागेको हो प्रतियोगितामा अहिलेसम्म चार खेल खेलेको चेन्नई दुईमा जित र एकमा दुईमा हार बेहोर्दै चार अङ्कका साथ सातौँ स्थानमा छ भने भन्दा एक खेल बढी खेलेको दिल्लीले पुरै खेल गुमाएको छ दिल्ली आज चेन्नईलाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ यसैबीच गैराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ शीर्ष स्थानमा पुग्ने क्रममा राजस्थानले मुम्बईलाई सतासी रनको फराकिलो पराजित गर्यो टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले मात्र तिन विकेटको नोक्सानीमा एक रन बनाएको थियो राजस्थानका लागि अजाङ्की रहने ले नटआउट सर्वाधिक अडसठी रनको योगदान दिए जवाफी ब्याटिङमा उत्रेको मुंबई अठार दशमलव दुई बलमा बयानब्बे रनमा अल आउट भयो सुरुदेखि नै धर्मराएको मुम्बईका लागि दिनेश कार्तिकले तीस अम्बाले सत्ताइस र मेचेल जोन्सनले एघार रन जोडे पनि अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्क जोड्न सकेनन् हिजै भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले पुणे वारियर्सलाई एघार रनले पराजित गरेको थियो आज सैत्य दश हर्षोल्लासका साथ मनाइँदै देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भिड माओवादी अध्यक्ष प्रचन्द्रले सिनिया राष्ट्रपति सीसँग आज भेटवार्ता गर्दै साँझ नेपाली दूतावासले आयोजना गर्ने अन्तर्क्रियामा सम्बोधन गर्ने पश्चिमा देशले ठूलो मूल्य चुकाउनु पर्ने सिरियाली राष्ट्रपति औसतको चेतावनी आफ्नो देशमा सङ्घर्ष चर्काउन मुख्य भूमिका रहेको आरोप र इण्डियन प्रिमियर लिगमा आज दिल्ली र चेन्नई भिड्दै मुम्बईलाई हराउँदै राजस्थ शीर्ष स्थानमा अवस्था अर्पण सबैका लागि रेडियो अर्पण सँगै कमबाट पनि संसारभरै साथ सुनिएको